टाइम अपराह्न <laughs> को चार बजे अपराह्न को चार बजे मनोरंजन का लगी सुनो हजरा र टेस्दी पाँच विषयमा मात्र एसएल सी र प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टी लर्निङ एकाडेमी खै रहनी चार डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल नम्बर अन्चानब्बे चार बान्न छालिस एक र अनब्बे नमस्कारका लागि रेडियो अर्पण एक सय चार पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा नारायणी नदीमा पानीको बहाव यो वर्षकै उच्च बिन्दुमा पुगेको छ पहाड़ी क्षेत्रमा परेको विरल वर्षाको कारण नारायणीमा पानीको बहाव उचो भएको हो पानीको सतह बढेपछि नदी आसपासका घरहरू डुबानमा परेका छन् बाढीको कारण उद्योग वाणिज्यसँग चितवनको आडमा रहेको प्रदूषणले मैदान डुबानमा परेको छ साथै पश्चिम चितवनका विभिन्न नदी किनारमा रहेका घरहरू डुबानमा परेका छन् भने नदीले कतान गर्ने क्रम सुरु गरेको स्थानीयले बताएका छन् जिल्ला विपद व्यवस्थापन समिति चितौनले बाढीबाट बस्न सजग रहन सबैमा अपिल गरेको छ जिल्ला विपद व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति बल्लाम लोइटेलका अनुसार नारायणी नदीमा पानीको सतह नौ मिटर तिस सेन्टिमिटर नाकेको छ नारायणी नदीमा पानीको सतह आठ मिटर पुग्नुलाई खतराको सङ्केत मान्ने गरिन्छ नदीमा पानीको सतह छ दशमलव आठ माथि पुगेमा नदी किनारका बासिन्दालाई सचेत रहन सूचित गर्ने गरिन्छ नारायणी नदीमा दुई हजार एकसठी सबैभन्दा ठुलो बाढी अहिले आएको स्थानीय बासिन्दाले बताएका छन् बजारदेखि नजिकै रहेको घरेको तल्लो बेल्ट डुपानमा परेको छ सो स्थानका घरभित्र पनि बसेपछि स्थानीयवासीहरू सुरक्षित स्थानमा गएका छन् पश्चिम चितवनका गुन्सानगर दिव्यनगर मेघौली मङ्गलपुर लगायत गाविस नारायणी नदीको बाढीको जोखिममा रहेको भन्दै जिल्ला प्रशासन कार्यचितवनले सचेत रहन आग्रह गरेको छ बाढीको कारण अल्परासीको गैँडाकोट दुईमा रहेको नदी किनारको बस्ती पनि डुबानमा फरेको छ नदी नजिक नजान र अति आवश्यक सामान तयारी अवस्थामा राख्न चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले सबैलाई आग्रह गर्नुभएको छ विषालु च्याउ खाएर एकै परिवारका जना स्वीकृत बिरामी परेका छन् बिरामी परेका पाँचैजनाको सिराहाको लाहान स्थित रामकुमार शारदा उमा मुरार मुरारक स्मारक अस्पताल लाहानमा गम्भीर अवस्थामा उपचार भइरहेको छ च्याउ खाएर बिरामी हुनेहरूमा कृपा पश्चिम गाविस हरि क्या र उहाँकी श्रीमती ज्ञानेन्द्री क्याछ्यापकी छोरा केशव र छोरीहरू विपना र सपना क्या रहेका प्रहरले जनाएको छ स्थानीय हिमाल खुलाल मगरका अनुसार राती च्याखा सुतका कैसैपकी परिवार का सदस्य सुरू में रिंगट लगो भैई उल्टी ठाक थे उ रातभरी स्थानीय स्तर में औषधी उपचार करिए रगत छादन था बिहान पांच बजे एम्बुलेंस अस्पताल भर्ना गिरी मगर ने उलेख कर अस्पताल का मेडिकल सुपरिंटेन्डेन्ट डाक्टर मेश्रीलाल शाहले बिरामी अवस्था गंभीर रहे बता व्यक्तिमा पहिरोमा पुरेर दुईजनाको मृत्यु भएको छ आज बिहान पाँच बजीतिर घरमाथि रहेको सडक भत्केर खसेको पहिरोमा पुरेर भत्केरी साँध पानी स्वाराका सत्तरी वर्षीय बनबहादुर घर तिम्रर उहाँकै श्रीमती नन्दकलीको मृत्यु भएको जिल्ला प्रहरीकाले व्यक्तिले जनाएको छ पहिराले कच्ची घर भत्काउँदा पुरिएका उनीहरूको सब स्थानीयवासी र प्रहरी चार घन्टापछि बिहान दस बजी बाहिर निकालेको थियो घरदेखि करिब दस मिटरमाथि रहेको सडकमा बगेर आएको पानी व्यवस्थापन नहुँदा पहिरो गएको प्रहरीले जनाएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले दोस्रो संविधान सभा चुनावका लागि नेताहरू भोट माग्न गाउँमा गएमा आफूले बाँकी नराख्ने चेतावनी दिनुभएको छ चार दलका नेताहरू चुनाव हुनुपर्छ भन्दै गाउँ जानेर नेकपा माओवादीका कार्यकर्ताहरू चुनाव हुनुहुँदैन भनेर गाउँ जाँदा मोठभेड हुन सक्ने उहाँको भनाई छ क्रान्तिकारी पत्रकार महासंघ मकवानपुरले आज बिहान गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति बिना नै पेलेर चार दल सरकारले चुनाव गर्न खोजेमा कुनै पनि हालतमा चुनाव हुन नदिने बताउनु भयो संविधानसभा चुनावको लागि अहिलेको सरकार खारेज हुनुपर्ने चार दलले सिन्डिकेट खारेज हुनुपर्ने गोलमेज सभा गरेर राजनैतिक दलहरु नै सरकार गठन हुनुपर्ने उहाँले बताउनुभयो एकीकृत माओवादीसँग धेरै कुरामा विमति भएर अलग भएकाले फेरि सजिलैसँग पार्टी एकता हुन नसक्ने उहाँले बताउनु भयो सहमतिबाट सबै प्रक्रिया खारेज गरेर आएमा चुनावमा जान्छौँ तर पेलेर जान खोज्यो भने हामी पनि चुनाव हुन दिनौँ वैद्यले भन्नुभयो मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी मङ्सिर चार गते कुनै हालतले संविधान सभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ उहाँले तीन दलीय सिन्डिकेट वर्तमान सरकारले नै निर्वाचन गराउन नचाहेको आरोप लगाउनु भयो मिडिया इन्टरनेसनलले आज काठमाडौँमा गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले संविधान बढी सुनिश्चित नभएसम्म संविधान सभाको निर्वाचनको कुनै औचित्य नभएको बताउनु उहाँले केही नेता र निर्वाचन आगले चुनाव हुन्छ भन्दैमा चुनाव नहुन नसक्ने प्रश्न पार्नुभयो मोहन वैद्य नेतृत्वमा रहेको नेकवादी संगो पार्टी को संबंध न रहे को प्रश्न पार्द्द यादव ने वर्तमान अवस्था में गोलमेज सम्मेलन करें गोलमेज सम्मेलन को वैधानिकता प्रश्न नई अध्यक्ष यादव संविधान निर्माण सुनिश्चित कर सकने गोलमेज सम्मेलन को मत्र औचित रहने नेपाली कङ्ग्रेसकी नेत्री सुजता कोइरला र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ प्रधानमन्त्री हसिनाको सरकारी निवासमा गोनोभवनमा आज भएको भेटमा महिलाको नेतृत्व विकास आर्थिक सामाजिक क्षेत्रमा महिलाको सहभागिता लगायतका विषयमा कुराकानी भएको थियो सो अवसरमा कोइरालाले राजनीतिमा महिलाको भूमिका बढाउनको लागि आइकाब जस्ता संस्थाहरू मार्फत एसियाको काम गर्न आग्रह गर्नुभएको थियो को गासु प्रान्तमा शक्तिशाली भूकम्पमा परि कम्तीमा सडचालिसजनाको ज्यान गएको छ झन्डै तिन सयजना घाइते भएका छन् स्थानीय समयअनुसार बिहान पाउने आठ बजी छ दशमलव छ हेक्टर स्कुलको भूकम्प गएको सिनिया सञ्चार माध्यम सिन्हाले जनाएको छ भूकम्पको कारण मेन् मेन्सियान र झान्सियानमा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् भूकम्पले पाँच घरमा क्षति पुगेको छ तिन सय घर पुरै भत्किएका के छन् केही ठाउँमा बिजुली बत्ती र सञ्चार सम्पर्क विषध भएको प्रान्तीय सरकारले जनाएको छ सोह्र वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा आज नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ खेला पुरानो चार बजे दस अङ्गशालामा हुनेछ अघिल्लो खेलमा भूटानलाई सात सोधेको फराकिलो अन्तले हराएको नेपाल आज पनि खेल जित्दै सेमी फाइनलको यात्रा सुनिश्चित गर्ने योजनामा छ अफगानिस्तानलाई जितेमा नेपालसम्म चढेको खेल एक खेल बाँकी सधैँ सेमी फाइनलमा अफगानिस्तानले अखिलो खेलमा पाकिस्तानसँग बराबरी खेलेको थियो समय एमा नेपालको तीन पाकिस्तान अफगानिस्तानको एक एक अङ्क छ भने भूटान छ अवस्त पुरा न चार बजे कर्पण खबर सकियो म सम्झना विदा हुन्छु नमस्कार